नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेघाटसँग इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियोअर्पण डट कम डट इनपी मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू दिवंगत भएका आफन्तहरूको सम्झना गर्दै उनीहरूको आत्मा शान्तिको कामना गर्दै आज गाई जात्रा पर्व मनाइँदै रेडी अर्पणद्वारा पनि विशेष कार्यक्रमको आयोजना दिल्लीमा निधन भएका नायक श्रीकृष्ण श्रेष्ठको शब आज नेपाल ल्याइदै सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने इजरायल हमास बीच गाजा क्षेत्रमा फेरि तीन दिने युद्ध टर्कीका प्रधानमन्त्री रिकेप ताइप राष्ट्रपति पदमा विजयी र म्यान्चेस्टर सिटीलाई पराजित गर्दै कम्युनिटी सिल्ड कपको उपाधिमा जीवनयापन तथा जीवन, जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबाहार विज्ञापन पनि समाचार विस्तारमा दिवंगत भएका आफन्तहरूको संरचना गर्दै उनीहरूको आत्मा शान्तिको कामना गर्दै आज गाई जात्रा पर्व मनाइँदैछ काठमाडौँ उपत्यका सहित देशभर गाई जात्रा पर्व मनाइँदैछ भाद्र शुक्ल प्रतिपदाका दिन सुरु भई भाद्र कृष्ण अष्टमी गरेर आठ दिनसम्म मनाउने दिन चलन छ एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यहरूको सम्झनामा प्रतीकको रूपमा मानिसलाई गाईको रूपमा सिँगारेर वा गाईलाई नै नगर परिक्रमा गराउने चलन छ नगर परिक्रमा गर्दा श्रद्धालुहरूले गाईको पोसल समय नदी पार धार्मिक विश्वासका साथ फलफुल दही चिउरा दान गर्ने चलन छ आजै लाखे नाच पनि नाच्ने चलन छ सबैकालीन मल्ल राजा प्रताप मल्लले पुत्र शोकले विबल भएकी आफ्नै रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बिहोर्नुपर्छ भन्ने देखाउन मानिसको मृत्यु भएको घरबाट गाई निकाल्ने व्यवस्था मिलाइ रानीलाई देखाएका थिए त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि हँसाउने कार्यक्रम गरेको इतिहास छ त्यसैलाई आधार मानेर गाई मा सामाजिक कुरीति राजनैतिक विकृति र रा प्रशासनिक कमजोरीलाई लक्षित गरेर ब्याङ्क कार्यक्रमको आयोजना गरिन्छ यसै बीच गाई जात्राको अवसरमा सामुदायिक रेडियो रेडियो अर्पण एक सय पनि गाई जात्रा विशेष कार्यक्रम गर्दैछ गाई जात्राको अवसरमा बिहान एघार बजेदेखि अपरा चार बजेसम्म लगातार कार्यक्रम हुनेछ कार्यक्रममा विभिन्न हास्य कलाकारका साथ व्यङ्ग्यात्मक प्रस्तुति रहने रेडियोले जनाएको छ अभिनेता श्रीकृष्ण श्रेष्ठको आज सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ शनिबार राति भारतको दिल्लीमा उपचारका क्रममा श्रेष्ठको भएको थियो श्रेष्ठको शब आज दिउँसो दुई बजे एयर इन्डिया एयरलाइन्सबाट नेपाल ल्याइने र त्यसपछि शब यात्रा थालिने चलचित्र विकास बोर्डले सुनाएको छ चलचित्र विकास बोर्ड चलचित्र सम्बद्ध विभिन्न सङ्घ संस्थाको अगुवाईमा शब यात्रा हुने हुनेछ श्रेष्ठको शबलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिनामङ्गल तिन कुनै माइती गएर सिंह दरबार पुग राखिनेन्त्येष्टि सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने सूचना तथा सञ्चार मन्त्री डाक्टर मेनेन्द्र रिजालले बताउनु भएको छ स्वास्थ्यले साथ दिएमा प्रधानमन्त्री सुशील कोरिलाले श्रेष्ठको पार्थि शरीरमा राष्ट्रिय झण्डा उडाउनु हुने भएको छ श्रेष्ठको निधन प्रति शोक व्यक्त गर्दै चलचित्र विकास बोर्डले आज चलचित्र सम्बन्धी सबै काम रोक्ने निर्णय गरेको छ श्रेष्ठको निधनले प्रज्ञा प्रतिष्ठानमा चलिरहेको गाय जात्रा महोत्सव पनि दुई दिनका लागि रोकिएको छ दुई हजार पैँतालिस सालबाट नेपाली चलचित्रको यात्रा सुरु गरेका श्रेष्ठले आफन्त आफ्नो मान्छे ए मेरो हजुर लगायतका एक भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् पैँतालिस वर्षका नायक श्रेष्ठले आफ्नै लगानीमा निर्माण गरेको चलचित्र कोहिनूर शुक्रबारबाट मात्रै प्रदर्शनमा आएको छ श्रेष्ठले नायिका श्वेता खड्कासँग गएको असार तेइस गते विवाह गर्नुभएको थियो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नियुक्त भएपछि आन्दोलनरत आवासीय चिकित्सकसँग आज वार्ता हुने भएको छ वीर अस्पतालका आवासीय चिकित्सक सङ्घका अध्यक्ष डाक्टर मङ्गल रावलले सरकारी वार्ता टोली र प्रतिष्ठानका पदाधिकारीसँग वार्ता हुने जानकारी दिनुभयो वार्ताको समय भने टुङ्गो लागेको छैन सरकारले आइतबार प्रतिष्ठानको शिक्षाध्यक्षमा प्राध्यापक डाक्टर रङ्गबहादुर बस्नेत रजिस्ट्रारमा प्राध्यापक डाक्टर किरण मानन्दर डिनमा सहायक प्राध्यापक एहुन चन्द्र शिवाको टिम निर्देशकमा सहायक प्राध्यापक स्वयं प्रकाश पण्डित र कार्यकारी सदस्यमा भूपेन्द्र बसेतलाई नियुक्त गरेको थियो स्वास्थ्य मन्त्री खगराज अधिकारीले नवनियुक्त पदाधिकारीलाई वीर अस्पतालमा चलिरहेको आन्दोलन तत्काल रोकेर थप सुधारका काम थाल्न निर्देशन दिएपछि पदाधिकारीले आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न लागेको हो आफूले राखेका मागमध्ये पदाधिकारी नियुक्त भइसकेकाले अस्पताल सुधार लगायतका बाँकी माग पुरा हुने बित्तिकै काममा फर्किने आवासीय चिकित्सक सङ्घका अध्यक्ष रावलले बताउनुभयो अस्पतालमा आवश्यक उपकरणको व्यवस्था हुनुपर्ने सेवा प्रभावकारी हुनुपर्ने लगायतका माग राखी आवासीय चिकित्सकहरू तीन हप्तादेखि आन्दोलनमा छन् <स्थिक> सिन्धुपाल्चोकमा पहिरोका कारण थुनिएको सुनकोसी नदीबाट पानीको बहाव बढाउन आजदेखि एक्जाभेटरको प्रयोग गरिने भएको छ नेपाली सेनाले हेलिकप्टरबाट लगिएका एक्साभेटरले पहिरो हटाएर पानी खोल्ने तयारी भएको गृह मन्त्रालय अन्तर्गतको आपतकालीन कार्य केन्द्रका प्रमुख झमकनाथ ढकालले जानकारी दिनुभयो विस्फोट एक्साभेटरको माध्यमबाट पानीको निकासलाई गहिरो र फ्राकिलो बनाइने उहाँले बताउनुभयो थुनिएको ठाउँमा तालेकासी फुट्ने खतरा भने नरहेको प्राविधिकहरूले बताएका छन् थुनिएको सुनकोसीको तल्लो तटीय क्षेत्रका नागरिक भने घर फर्किए पनि सतर्क अवस्थामा रहन ढकालले आग्रह गर्नुभएको छ तटीय क्षेत्रमा पर्ने विभिन्न जिल्लाका दुई परिवार सम्भावित जोखिममा रहेकोमा धेरै रहे घर फर्किएका छन् ती सबैलाई सतर्कता अपनाउनका लागि प्रशासनिक निकायको सहयोग लिइरहेको र स्थानीय प्रशासनले सचेत यसबीच पहिरो प्रभावित चार सय चौतिस घर परिवारलाई सरकारले तीन समन गरेर राहत सामग्री दिएको छ सरकारले आफन्त गुमाएका र घर पनि गुमाएकालाई क वर्ग घर नगुमाएकालाई खर्ग र अरू प्रभावितलाई ग वर्गमा राखेर राहत वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावासमा जनावास हाम्रो प्रश्न छ कङ्ग्रेस र एमाले बिच सरकारका विषयमा देखेको खटफटप्रति तपाईँको धारणा के छ य सरकार परिवर्तनको बे बेसमित सरकार भएकाले र से पशुपतिको जात्रा सिद्धाको व्यापार अर्पण जन आवाज में तक मोबाइल को, को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप एक स्पेशीएल पोल टाइप गरी, आफुले लागे को उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठाउन सकूने अर्पण जन को मत परिणाम हर एक साझ पांच अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिरग सडकखण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिनौबिसे काठमाडौँ मुगलिन, मुगलिन दमोली पोखरा नानगढ प्रासी बुटोल सडकखण्ड पनि खुल्ला छन्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 जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित काग जारी गरिये को हो। विदेशका समाचार इजरायल हमास बिच गाजा क्षेत्रमा फेरि युद्ध विराम भएको छ युद्ध विराम स्थानीय समानुसार गीत बाह्र बजीदेखि लागू भएको छ इजरायलका एक वरिष्ठ अधिकारीले बहत्तर घण्टे युद्ध गर्ने इजिप्टको प्रस्ताव स्वीकार गरिएको र युद्ध पालना भए थप छलफल लागि आफ्ना वार्ताकारलाई आज इजिप्टको राजधानी कायर पठाउने बताएका छन् कायरामा दुवै पक्षबीच भएको तनावपूर्ण वार्तापछि आकस्मिक रूपमा युद्ध घोषणा भएको बिबिसीले जनाएको छ इजिप्टको विदेश मन्त्रालयले दुवै पक्षलाई अप्रत्यक्ष वार्ता जारी राख्न तथा बृहत र स्थायी युद्धविराम सम्झौताका लागि प्रयास गर्न आग्रह गरेको छ इजिप्टको मध्यस्थतामा इजरायल हमासबीच अप्रत्यक्ष वार्ता भइरहे पनि गाजालाई निशस्त्रीकरण गर्नुपर्ने इजरायलको अडान र गाजामा नाकबन्दी हटाउनुपर्ने प्यालेस्टाइनी मागमा सहमति हुन सकेको छैनौता टर्कीका प्रधानमन्त्री रिकेप ताइपे इप एड्रोगान तैं राष्ट्रपति पद में विजयी भैया टर्की में राष्ट्रपति पद का लगी पहिलो पटक भएको प्रत्यक्ष निर्वाचनबाट एड्रोगान विजय हुनुभएको हो राष्ट्रपति पदमा निर्वाचित भएपछि एड्रोगानले सामाजिक मेलमिलापका लागि देशमा नयाँ अभियान सुरु गर्ने बताउनु भएको छ टर्कीको राजनीतिमा पछिल्लो एक दशकमा एड्रोगानको दबदबा छ तर उहाँको छवि विवादास्पद समेत रहेको अधिकारीहरूको भनाइरहेको छ खेल सार कम्युनिटी सील्ड कप को वादी आर्सनल ने जितने यह सीजन में शानदार प्रदर्शन को संगकेत करते आर्सन ने प्रीमि लीग विजेता मैंचेस्टर सीटी तीन शून्य पराजित करो आर्सनल मेट में शांति जोला जो गोल को गोला गोलबाट अग्रता ली थी बयालीस मिनट में काउंटर एटैक में गोल करे आर्सनल पेलो हाफ में दुई को अग्रता लफल भो पेल हाफ में उत्कृष्ट प्रदर्शन कर आर्सनल का एलेक्स सांसेज ने वन वर्सेज वन में चुके थे सिटी का गोलकिपर ने निके अगि बल रोखे दोसों हाफ में मैंचेस्टर सीटी लेधारियों प्रदर्शन गये बावन्न मिनट में का जोविटी गोल नजीक पुगे थे तर उनको हेडबल आर्सनल गोलकिपरले बचाए साठी मिनटमा ओलिभर जियर उडले गोल गर्दै आरसनलको जित सुनिश्चित गरेका हुन् मा पुनः दिवंगत भएका आफन्तहरूको संरचना गर्दै उनीहरूको आत्म शान्तिको कामना गर्दै आज गाई जा पर्व मनाइँदै रेडियो अर्पणद्वारा पन पनि विशेष कार्यक्रमको आयोजना भएका नायक श्रीकृष्ण श्रेष्ठको शब आज नेपाल ल्याइदै सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने इजरायल गाजा क्षेत्रमा फेरि तीन दिने युद्ध टर्कीका प्रधानमन्त्री रिकेब ताइप राष्ट्रपति पदमा विजयी र म्यान्चेस्टर सिटीलाई पराजित गर्दै कम्युनिटी सेलको उपाधिमा एक yes, बकुलर पुरानो कर्मचार्य पेट्रोकम संगोन नंबर शून्य छप्पन पांच तिर दु सौ नब्बे रंग रोग सैनेटरी टॉयलेट बाथरूम का फिटिंग